नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको पुर्खामा बस्नुभएका तपाई सबै सबैलाई भेट्नको लागि आज पनि आइसकेका छौँ प्राविधिक मित्र रिजनसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु र डब्लु बाट डब्लु डट रेडियो पनि विश्वभर प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ कार्यक्रमलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म यो बसाइँ बस्नको लागि यो बस्ती बस्नको लागि साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको बसाइँलाई लिएर हामी आउने गर्छौँ आज पनि सोही क्रममा तपाईँसँग भेट्नको लागि तपाईँसँगै बोल्नको लागि हामी उपस्थित भएका छौँ र आज तपाईँको रचनाहरूभन्दा पनि भिन्नै प्रकारले हामी कार्यक्रम मेरो रचनालाई लिएर उपस्थित भएका छौँ र आज मसँग दुईजना साहित्यकारहरू हुनुहुन्छ र म साहित्यकारहरूलाई अगाडि जोड्नुभन्दा अगाडि तपाईँले यो अवगत गराउन चाहन्छु कि भर्खरै उहाँहरूका रचना धमिलिएका डोभहरू शीर्षक राखेर उहाँहरूले बजारमा एउटा गजल सङ्ग्रह बजारमा ल्याउनु भएको छ उहाँहरूको गजलबाट पनि आज हामी उहाँहरूको चर्चाको शिखरलाई अगाडि बढाउन कोसिस हाम्रो पनि रहनेछ र कार्यक्रमको सुरुवातमा भने उहाँहरूसँगको भलाखुसारलाई जोड्नुभन्दा अगाडि एउटा मिठो गजल आवाज सुन्छौँ त्यसपछि आजको साहित्यकार दुईजना साहित्यकारहरू बिचको कुराकानीलाई भलाखुसारीलाई हामी जोड्नको लागि आउनेछौँ रामकृष्ण पौडेल अन्यास र फुची जमुना आज मसँगै स्टुडियोमा हुनुहुन्छ उहाँहरूको भलाखुसारीलाई उहाँसँगको कुराकानीलाई म एकैछिनपछि जोड्छु अहिलेले भने यो मिठो आवाज केवल तपाईँको लागि मात्रै जाउ तपाईँ पनि तपाईँ र मैले त्यो विश्वास गरेर आफ्नो मनलाई सुम्पी दिदा त्यो मायालुले हामीलाई छटक्क छोडेर टाढा जाँदा तपाईँ र मेरो दिल दुख्न सक्छ यसरी नै तपाईँ र मेरो जिन्दगी चलिराख्दा हामी सिर्जनामा हाम्रो आवाजहरू पुग्न पुग्छौँ त्यो भावनाहरूलाई पोख्न पुग्छौँ ती, ती भावनाहरूद्वारा हामी बग्न पुग्छौँ आज पनि कार्यक्रम मेरो रचनाको बसाइमा त्यही भावनाहरूको सागरमा डुब्ने कोसिस हामी गर्नेछौँ र आज सागर रूपी डुङ्गाहरूमा चढ्नको लागि हामी आएका छौँ कार्यक्रम मेरो रचनाको यो बसाइलाई लिएर आज मसँग धमिलिएका डोभहरू शीर्षक लिएर बजारमा भर्खर जवाब गजलसँग तपाईँको लागि हुनसक्छ मेरो लागि हुनसक्छ तपाईँ र मेरो जिन्दगीका कुराहरू हुनसक्छन् यी भित्र र ती कुराहरूलाई म आजको कार्यक्रममा जोड्दै जानेछु र धमिलिएका डोभहरूको बारेमा तपाईँहरूको बिचमा प्रस्तुत गर्ने नै छु आजको कार्यक्रममा र आज मसँग हुनुहुन्छ साहित्यकार फुची जमुना र रा रामकृष्ण पौडेल अन्यास म सँगसँगै हुनुहुन्छ उहाँहरू आज स्टुडियोसम्म आइपुग्नु भएको छ हाम्रो निम्त्रलाई स्वीकार यहाँसम्म आइपुग्नु भएको छ सुरुवातमा नै म उहाँ दुवैजनालाई स्वागत गर्न चाहन्छु दुवैजनालाई स्वागत छ कार्यक्रममा आरामै हुनुहुन्छ अनि धमिलिएका डुबहरू शीर्ष राखेर रा, गजलसँग बाहिर ल्याउनु भएको छ तपाईँहरू दुवैजना मिलेर तपाईँहरूको यी धमिलिएका सर्वप्रथम म दिन चाहन्छु चर्चामा रहोस् यसरी यो किताबहरू निकाल्नु भएको छ साहित्यमा नौलो फाड ल्याउनका लागि नौलो प्रस्तुति तपाईँहरूले बाहिर ल्याउनु भएको छ तपाईँहरू दुवैजनालाई सुरुवातमा शुभकामना छ मेरो धन्यवाद अनि यो धमिलिएको डोबाहरू शीर्षक राखेर चाहिँ तपाईँहरूले बाहिर गजल सङ्ग्रह ल्याउनु भएको छ अरू शीर्षकले राखेर भए पनि अब गजल सङ्ग्रहलाई बाहिर ल्याउन सक्नुहुन्थ्यो अब धमिलिएको डोभाहरू चाहिँ किन राख्नुभयो के कारणले यो शीर्षक चाहिँ कसरी राख्नुभयो वास्तवमा सवाल जवाफ गजल सङ्ग्रह भनेको विभिन्न मिडियामार्फत पत्र पत्रिका मार्फत हामीहरूले सुन्दै आएको हो र पनि एकमुष्ट गजल सङ्ग्रह भने केही फितलो देखिएको छ बिरलै छ भन्नुपर्छ तसर्थ पनि यसका जुन पाइलाहरू छन् धमिलिएका छन् जस्तो लागि हामीलाई तसर्थ पनि धमिलिएको सवाल जवाफलाई केही अगाडि लिएर आउँ भनेर हामीले चाहिँ धमिलिएका रा, डोवहरू राख्यौँ डोहरू भन्नाले चाहिँ सवाल जवाफको जस्ट पाइलालाई बुझ्न जान सकिन्छ यहाँनिर सवाल जवाफको पाइलालाई हामी बुझ्न सक्छौँ रामकृष्णजीले चाहिँ जी, के भन्न चाहनुहुन्छ यसको बारेमा हजुर मेरो पनि त्यही नै हो वास्तवमा सवाल जवाब जति पनि गरिन्छन् एफएमहरूमा मिडियाहरूमा आउँछन् पत्र पत्रिकामा आउँछन् तर एउटा सङ्ग्रहकोमा चाहिँ अहिलेसम्म कसैले निकाल्ने साहस चाहिँ गर्नुभएको छैन त्यसैले किन मेटिने गएको हो कि यो सवाल जवाब सङ्ग्रह मेटिने हो कि भनेर हामीले चाहिँ एउटा डोभहरू धमिलिएका डोभहरू भनेर राखेका छौँ त्यसमा धमिलिएका डोभहरू राख शीर्षक राखेर चाहिँ तपाईँहरूले बाहिर सवाल जवाब गजलसँगलाई बाहिर ल्याउनु भएको छ र यो क्रम जारी रहोस् हाम्रो शुभकामना छ फेरि पनि र धमिलिएका डोबहरूभित्र धेरै गजल सङ्ग्रहहरू गजलहरू समेटिएका छन् ती जवाबहरू सवालहरू छन् ती सवाल जवाब आज कार्यक्रम हामी सुन्ने नै छौँ र सुरुवातमा म फुच्ची जमुना जी प्रति उहाँको कुराहरूलाई अगाडि जोड्न चाहन्छु र तपाईँको जन्म चाहिँ कहाँ र कहिले भयो मेरो जन्म चाहिँ पश्चिम चितवनको मेघौलीमा भयो पच्चिस महिनामा पच्चिस गते जाडो महिनामा भयो र अहिलेसम्म कति जति साहित्य कोर्नुभयो कति जति रचनालाई चाहिँ बाहिर ल्याउनु भयो र अहिले पनि कोर्दै हुनुहुन्छ कति जति साहित्य लेख्नु भएको छ उसो त मैले लेख्नथालेको धेरै भएको छैन भर्खर भर्खर लेख्न सुरु गरेकी छु उसो त हाम्रो चितवनमा हुनुभएका वरिष्ठ साहित्यकारहरू हुनुहुन्छ उहाँहरूसँग सिक्दै पनि छु सिक्दै जाने क्रममा ठ्याक्कै यति नै लेखेँ भन्ने अड्कल त छैन तर एउटा सवाल जवाफ रामकृष्णजीसँग कुरो मिल्यो सवाल जवाफ गरियो आ, हो, आ ले समग्रमा भन्नु यति नै सवाल जवाब लेखेर आउनु भएको छ कृष्णजीप्रति अगाडि जान चाहन्छु म रामकृष्णजीलाई पनि कोही कुरा दोहोऱ्याउन चाहन्छु तपाईँको जन्म चाहिँ कहाँ र कसरी हो मेरो चाहिँ भरतपुरतिर कैलाशनगर पनि भन्छन् त्यहीँ जन्मेँ त्यहीँ हुर्केँ त्यहीँ बसिरहेको छु अब दुवैजना युवक कवि पनि हुनुहुन्छ युवा साहित्यकार पनि हुनुहुन्छ यहाँनिर जोड्दाखेरि चाहिँ होइन तपाईँहरू अब अगाडि बढिराख्नु भएको छ र तपाईँहरूको जन्मको बारेमा पनि हामीले थाहा पायौँ र यो साहित्यतर्फ चाहिँ कसरी त्यो अगाडि बढ्नको लागि हौसलालाई मिल्यो अब त्यो कसरी चाहिँ तपाईँहरूले रचनालाई कोर्नको लागि चाहिँ त्यो समय कसरी मिल्यो तपाईँहरूलाई मेरो चाहिँ वास्तवमा घरमा दाइले कोर्दै गर्नुहुन्थ्यो त्यसपछि दाइले कोरेका ती पाइलाहरू भए म पछ्याउँदै गएँ र मेरो गाउँमा पनि वास्तवमा मेरो गाउँलाई कवि भन्छन् कवि धेरै कविहरू हुनुहुन्छ धेरै साहित्यकारहरू हुनुहुन्छ धेरै गजलकारहरू हुन्छ त्यसैले पनि मलाई त्यो हावाले पक्कै पनि समात्यो र मैले पनि बिस्तारै शब्दहरू जोड्दै गएँ र गजल सवाल जवाफ हामीले निकाल्यौँ जमुना फुच्ची पनि निकाल्दै कथा सङ्ग्रहको निकाल निकाल नाम चाहिँ के राखेर बाहिर ल्याउँदै हुनुहुन्छ यो पनि सोध्न चाहिँ राख्न बाँकी नै छ त्यो कथाहरू खोर्दै हुनुहुन्छ कथाहरू टिप्पण टापन गर्दै हुनुहुन्छ यसो है जोड्दैछु र यसको लागि पनि तपाईँलाई शुभकामना त्यो कथा सङ्ग्रह चाहिँ राम्रो बनास् राम्रो चर्चा कमाउन सकोस् है र यतापट्टि फुचिछुनपट्टि जाएको गएँ म आज फेरि है यता सवाल जवाबको कुराहरू जोडिराखेका छौँ हामीले आज रेडियोहरू पनि एक सय चार गर्छौँ सवाल जवाब चल्ने नै छ कार्यक्रम मेरो रचनाको यो बसाइमा र सुरुवातमा एउटा एउटा रचना सुना दुवैजनाको अनि त्यसपछि हामी सवाल जवाबतिर जानेछौँ सुरुवातमै हामी के सवाल जवाबतिर जाउँ उपस्थित भएका छन् हुन्छ हुन्छ हुसु भाइ सवाल जवाफतिरै जानेछौँ प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियोहरू पनि एक सय चार तपाईँको पाँच मेगर्समा र आज हामीले दुईजना साहित्यकारलाई पाएका छौँ कार्यक्रम मेरो रचनामा सवाल जवाब आज तपाईँहरूको बिचमा हुनेछ तपाईँलाई मनपर्छ मलाई मनपर्छ हामी सबैजनालाई मनपर्छ कार्यक्रम साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको बसाइमा आज हामी सवाल जवाब फुची जमुना र रामकृष्ण अन्यासजीसँगको भलाखुसरी सँगसँगै हामी जोड्नेछौँ सुरु लागौँ अब आ, यो चाहिँ धमिलिएका डोभहरू सङ्ग्रहमा नै समितिको सवाल जवाफ छ शीर्ष सवाल जवाफ हुनुपर्छ यसलाई कार्यक्रमको सुरुवातमा नै हामीले यो सवाल जवाफको उठान गर्न चाह्यौँ यहाँनिर यसमा चाहिँ सवाल मेरो रहेको छ भने जवाफ रामकृष्णजीले दिनुहुन्छ म सवाल यसरी वाचन गर्छु फरक प्रस्तुतिमा भेटिनेछ धमिलिएका डोभहरू फरक प्रस्तुतिमा भेटिनेछ धमिलिएका डोभहरू एक नौलो इतिहास लेखिनेछ धमिलिएका डोभहरू फरक प्रस्तुतिमा भेटिनेछ धमिलिएका डोभहरू मनको माझमा बसाउँछौँ मनको माझमा बसाउँछौँ धमिलिएका डोभहरू मनको माझमा बसाउँछौँ धमिलिएका डोभहरू अनौठो स्वाद चखाउँछौँ धमिलिएका डोभहरू मनको माझमा बसाउँछौँ धमिलिएका डोभहरू ईर्ष्यालुहरूले पुरै बजारहरू ओगटेका छन् यहाँ ईर्ष्यालुहरूले पुरै बजारहरू ओगटेका छन् यहाँ शिलालेखमा नाम केरिनेछ दमिलिएका डोभहरू एक नौलो इतिहास लेखिनेछ दमिलिएका डोभहरू दोस्रो जवाफमा जान्छु जल्नेहरू जुन जल्नेहरू जल्दै गरुन् अनि बनुन खरानी आफै जनेहरू जल्दै गरुन अनि बनुन् खरानी आफै सालिने बिम्ब बराउँछौँ मनको माझमा बसाउँछौ प्रगति वादी तत्त्वहरू हाबी भएको बेला समातेर प्रगति वादी तत्त्वहरू हाबी भएको बेला समातेर शिखरमा पाइला टेकिनेछ धमिलिएका डोभहरू एक नौलो इतिहास लेखिनेछ धमिलिएका डोभहरू कहिले कहिले रिस र कहिले मिलन र बिछोड कहिले रिस र राख्दा कहिले मिलन र बिछोड सबै समेटी बनाउँछौँ धमिलिएका डोभहरू मनको माझमा बसाउँछौँ धमिलिएका डोभहरू फराकिलो साहित्य जगतलाई अझ फराक्दैछौँ हामी अन्तिम सवाल छ यो फराकिलो साहित्य जगतलाई अझ फराक्दैछौँ हामी सवालमा जवाफ खेलिनेछ धमिलिएका डोभहरू एक नौलो इतिहास लेखिनेछ धमिलिएका ले डोभहरू मेरो पनि अन्तिम जवाब छ साहित्यमा गजलबाट गजल, गजल तातिरहेको बेला साहित्यमा गजलबाट जगत तातिरहेको बेला एक छुट्टै युग चलाउँछौँ चा। धमिलिएका डोभहरू मनको माझमा बसाउँछौँ धमिलिएका डोभहरू अनौठो स्वाद चखाउँछौँ धमिलिएका डोभहरू वास्तवमै पनि निकै सुन्दर सवाल जवाफ यहाँनिर भइराखेको छ प्रिय मित्र तपाईँलाई कस्तो लागिराखेको छ आज तपाईँले सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ हामीलाई जिरो तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको ते ते ते ते ते ते यो दुईवटा बाटो भएर पनि तपाईँले हामीलाई सल्लाह सुझाव दिनुहोला अनिबाट हामी बोलिराखेका छौँ र त्यसै अर्को सवाल जवाबतिर पनि हामी लाग्नुपर्छ त्योभन्दा अगाडि म उहाँहरूसँग केही कुराकानी भलाकुसहरूलाई जोड्न चाहन्छु र साहित्यमा धेरै विकृति पनि आइराखेको छ भित्रिराखेको अवस्था छ र यसलाई चाहिँ तपाईँहरूले कसरी बुझिराख्नु एकदम विकृति आइराखेको छ भन्नुपर्छ यो हामी सबैले थाहा जानेको कुरा थाहा पाएकै कुरा देखिराखेकै कुरा हो एकतर्फ यस्तो पनि लाग्छ जुन अहिले निकै प्रचलनमा आएको धेरैजनाले धेरैजना जोडिनु भएको एउटा सामाजिक सञ्जाल छ सा फेसबुक सायद फेसबुकको दुरुपयोग भएर पनि गजलको केही दुरुपयोग भएको हो कि जस्तो अनुभव लाग्दैछ मलाई यति बेला चाहिँ वास्तव पनि हुनसक्छ यसरी अब अरूको रचनालाई चोरेर चाहिँ आफ्नो नाम राखेर रा, फेसबुक मार्फत पठाउने काम पनि गर्दछन् धेरै साथीहरू त्यस्ता खालको साहित्यकारहरूलाई हामी भेट्न सक्छौँ र यसको बारेमा चाहिँ रामकृष्णजीले चाहिँ के भन्न चाहनुहुन्छ वास्तवमा गजल धेरै लेखिन्छ चितवनमा अहिले धेरै थुप्रै माहौल बनेको छ गजलको तर त्यो माहौलमा कतिपय व्यक्तिहरूले कतिपय गजलकारहरूले चाहिँ अलिकति रचना गजलको भित्री भाव नबुझिकन गजलहरू कोर्ने गर्नुहुन्छ अरूले लेखेको अरूले बोलेको र वाचन गरेको देखेर सुनेर सुनेको ऊमा मात्रै माध्यममा मात्रै उहाँले ले, गजल लेखन शैलीलाई अगाडि बढाएर हो तर अध्ययन र साधना एकदमै हुनुपर्छ त्यसैले अध्ययन गरेर मात्र अध्ययन गरेर मात्र त्यसको बारेमा बुझेर मात्र खोज मूलक सन्देशलाई दिन सक्यौँ भने अवश्य पनि हामी अगाडि बढ्न सक्छौँ र सायद यसलाई अगाडि बढाउन त्यो विकृतिलाई हटाउन सक्छौँ अवश्य पनि अर्को सवाल जवाफतिर लागौँ हामी अब फेरि अबको सवाल जवाफ चाहिँ हामी गजल सङ्ग्रह भन्दा थोरै बाहिर त गजलसँग त पक्कै पनि धेरै महानुभावहरूको अगाडि हातमा पढिसकेको छ त्यो यहाँले नै पढ्नु होला र हामीलाई मूल्याङ्कन गरेर प्रतिक्रिया पठाउनु होला भन्ने आशा राख्दछौँ यहाँनिर रा, सवाल तपाईँ राख्नुहुन्छ कि म राखु रामकृष्णी तपाईँ म राखु प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेस तपाईँको मनमुटुमा बस्न सफल कार्यक्रम कार्यक्रम मेरो रचनाको बसाइमा आज हामी स्वाभाव जवा जवाफलाई सुनिराखेका छौँ र सवाल जवाफ यसरी फेरि सुरु हुन्छ रामकृष्णजीले मलाई सवाल राख्ने अनुमति दिइसक्नु भएको छ तसर्थ म सरसर्वी आफ्नो सवाल यसरी राख्छु साँच्चै कस्तो होला साँच्चै कस्तो होला तिम्रो र मेरो मन जोडेर हेर्न मन छ किस् न साँच्चै कस्तो होला तिम्रो र मेरो मन जोडेर हेर्न मन छ किस् न मेरो लागि कति प्यार छ होला त्यो दिल खोलेर हेर्न मन छ किस् कस्तो होला तिम्रो र मेरो मन जोडेर हेर्न मन छ किस् हजुर पहिलो सवाल आएको छ निकै मार्मिक छ म उक्त सवालमा फेरि जवाब पर्छु संसार देख्ने छौ मेरो मनभित्र मन जोडेर हेरेर फुच्छ संसार देख्ने छौ मेरो मनभित्र मन जोडेर हेरेर फुच्छ ताला चापी दिएमुटु तिम्रै हो खोले रहेर फुच्छ संसार देख्ने छौ मेरो मनभित्र मन जोडेर हेरेर फुच्छ मात्र तिम्रो प्यारमा जीवन काट्न सक्छु कि सक्दिनँ होला mm -hmm. मात्र तिम्रो प्यारमा जीवन काट्न सक्छु कि सक्दिनँ होला यो सारा दुनिया दुनियाँसँगको नाता तोडेर हेर्न मन छ किस् mm -hmm. न कस्तो होला तिम्रो र मेरो मन जोडेर हेर्न मन छ किस् न ठिकै छ जीवन काट्न पक्कै पनि सकिन्छ सा, माया हुनुपर्छ दुनियाँसँग गाँसेको माया मसँग दाँचेर हेर्छु आखिर दुनिया दुनियाँसँग गाँसेको माया म मा मसँग दाँझेर हेर्छु आखिर मायाको मूल्य कति रहेछ मैसँग नाता तोडेर हेरफुची संसार देख्ने छु मेरो मनभित्र मन जोडेर हेरफुची बनेका थियौ हाम्रो छुट्टै घर हुनेछ पिरतीको छानो हालेर भनेका थियौ हाम्रो छुट्टै घर हुनेछ पिरातीको छानो हालेर कस्तो होला त्यो घर बाबाको झुपडी छोडेर हेर्न मन छ किस् न कस्तो होला तिम्रो र मेरो मन जोडेर हेर्न मन छ किस् हामी दुईको पिरतीले हामी दुईको पिरतीले जगत सारा जगमगाउँछ हामी दुईको पिरतीले जगत्सार जग्मगाउँछ आऊ अब अङ्गालोमा त्यो अभावको घर छोडेर रफुच्ची संसार देख्नेछौँ मेरो मनभित्र मन जोडेर रफुच्ची खै किन किन तिम्रो सामु जुन पनि फिक्का लाग्छ मलाई mm -hmm. खै किन किन तिम्रो सामु जुन पनि फिक्का लाग्छ मलाई अझै डाहा गरून् हाम्रो प्यारमा सुबास घोलेर हेर्न मन छ किस् न कस्तो होला तिम्रो र मेरो मन जोडेर हेर्न मन छ किस् देखेर चल्छन् देखेर जल्छन् खरानी हुन्छन् यो जोडीको प्यार देख्दा <laughs> देखेर जल्छन् खरानी हुन्छन् यो जोडीको प्यार देख्दा तिमी मौन नबस्छ अब दुई घुले घुलिरहेर रह फुच्छी संसार देख्ने छौ मेरो मन मनभित्र मन जोडेर फुच्छी अन्तिम सवाल छ यो मेरो आखिर माटोलाई ढुङ्गाको भर ढुङ्गालाई माटोको भर पर्नै पर्छ आखिर माटोलाई ढुङ्गाको भर ढुङ्गालाई माटोको भर पर्नै पर्छ मलाई तिम्रो भर तिमीलाई मेरो भर छेक्ने पर्खाल फोडेर हेर्न मन छ किस् न साँच्चै कस्तो होला तिम्रो र मेरो मन जोडेर हेर्न मन छ किस् मेरो पनि अन्तिम जवाब छ मुटु धड्कन आत्मा मुटु धड्कन आत्मा एउटै के सक्थ्यौँ र एक्लै बाँच्न मुटु धड्कन आत्मा एउटै के सक्थ्यौँ र एक्लै बाँच्न कसको के नै आँटोडाएर रोक्ने बार फोडेर हेर संसार देख्ने छु मेरो मनभित्र मन जोडेर हेर फुची ताला चापी दिएँ मुटु तिम्रै हो खोलेर हेरफुची भनेपछि हाम्रो रामकृष्णजीले ताला चापी सबै सुम्पिसक्नु चा। भएको छ एकदम अनि हाम्रो पुच्ची जमुनेजीले चाहिँ यो तालचा चापी छ जुन त्यो साँचोलाई चाहिँ अब लिनुहुन्छ हुन्न अब हामी अर्को जवाब सवाल गरेर जानेछौँ फेरि अर्को सवाल जवाब पनि सुनौँ यसय कुन चाहिँ सुनाउनु हुन्छ अब लागौँ अब फेरि है त अब हामी दमिलीका डोर्फ आयौँ एउटा समाजको समाजभित्र एउटा नारीले भोग्नुपर्ने पीडाहरूको बारेमा सवाल जवाब छ होइन त्यही भाषण गरौँ सवाल म राख्छु है गर्छु मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर सौभाग्य पुछी त्यो रातो साडी नफोल्नु बिर्सेर मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर म जवाफ यसरी छु मेरो प्यारा समाजले पोते खोल भन्दा म के भनौँ मेरो प्यारा समाजले पोते भन्दा म के भनौँ सौभाग्यसँगै यो रातो साडी पोल भन्दा म के भनौँ मेरो प्यारा समाजले पोते भन्दा म के भनौँ आफन्त आफन्त सबै बहिरिनी बन्छन् विधवा देख्दा त <laughs> आफन्त सबै बहिरिनी बन्छन् विधवा देख्दा त आफ्नैलाई टोकी भन्दा नि फेरि नबोल्नु बिर्सेर मओर्दा फेरि गलाको पते नखोल्नु बिर्सेर छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेँडी भन्छन् छन गेडी सबै मेरी छैनन् गेडी सबै टेँडी भन्छन् आत्माले तिम्रो सत्य कुरा बोल भन्दा म के भनौँ सौभाग्यसँगै यो रातो साडी बोल भन्दा म के भनौँ एक्लै छु भन्दै टोलाउँदै आखिर नबस पिँडामा एक्लै छु भन्दै टोलाउँदै आखिर नबस पिँडामा माथोको सिन्दुर लगाउन तिमीले नछोड्नु बिर्सेर म मर्दा फ्यारी गाको पोती नखोल्नु बिर्सेर यो समाजको रीत नै हो सायद समाजले त्यो गर्न दिँदैन होला म जवाफ यसरी दिन्छु कसरी मन माल्ला र मेरो मुटु नै टाढा हो कसरी मन मान्ला र मेरो मुटु नै टाढा हो तिम्रो नामको सिन्दुर तैँले छोड भन्दा म के भनौँ मेरो प्यारा समाजले पोते खोल भन्दा म के भनौँ अन्तिम सवाल राख्छु धर्म र संस्कार धर्म र संस्कार कुरी गाउँको चलनले धर्म र संस्कार कुरी तियानी गाउँको चलनले नदे लाउन हातको चुरा नफोर्नु बिर्सेर म मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर सौभाग्य म अन्तिम सवाल यसरी लिन्छु म तिमीसँगै सती नै जान्छु लैजाउै सानो म तिमीसँगै सती नै जान्छु लैजाउ है सानो विधवा भए नारीको चुरा फोहोर भन्दा म के भनौँ मेरो प्यारा समाजले पोते खोल भन्दा म के भनौँ सौभाग्यसँगै यो रातो साडी पोल भन्दा म के भनौँ वास्तवमै पनि पीडा बोकिएको छ यो रचनामा यो सवाल जवाफमा त्यो समाजको प्रष्ट तस्विरले यहाँनिर उतार्न खोजिएको छ वास्तवमा पनि हुन पनि हो अब श्रीमान मर्दाखेरि अब त्यो चुरापोत्ती फुकाल्न नै पर्छ यस्ता कुराहरू mm -hmm. भइराखेको थियो सवाल जवाबमा निकै सुन्दर तरिकाले चाहिँ उहाँहरूले सवाल जवाफ गर्दै हुनुहुन्छ प्रिय मित्र तपाईँ कार्यक्रम मेरो रचना हुनुहुन्छ रेडियो वर्पण एक हामी अर्को सवाल जवाफतर्फ पनि लागौँ फेरि निर हामी विदेश र स्वदेशको कुरा गर्न खोजिरहेका छौँ यो पनि सवाल जवाफको जलसङ्ग्रह दमिलिएका डोगहरूभित्र नै सभार गरिएको छ किर्तिहा हात परेको महानुभावहरूले पक्कै पनि यसमाथि नजर लगाइसक्नु भएको छ होला यहाँनिर सवाल मेरो छ भने जवाफ रामकृष्णजीले दिनुभएको छ म स्वदेशमा रहेर विदेशमा रहनुभएका रामकृष्णजीलाई यसरी सवाल राख्छु साथ समुद्र पारी छ काम कस्तो छ राजा साथ समुद्र पारी छौ काम कस्तो छ राजा ठिक्क छ कि धेरै थोरै दाम कस्तो छ राजा ठिक्क छ कि कस्तो छ राजा दिन्छु विदेशीको खुट्टा मोल्दै बस्नु पर्यो दास विदेशीको खुट्टा मोल्दै बस्नु पर्यो दास कान्छी छैन हातमुख झर्न पुर्याएको छु गासो विदेशीको खुट्टा मोल्दै बस्नु पर्यो दास कान्छी वास्तव हुन त वंशाणु गुड जन्म नै काले हुन त वंशाणु गुड जन्म जात नै काले चैतको उराट लाग्दो घाम कस्तो छ राजा ठिक्क छ कि धेरै थोरै दाम कस्तो छ राजा विदेशको पीडा पनि मरुभूमि तत्दाआिर बाँच्नै मर्ने ठेकन हुँदा आखिर बाँच्नै मर्ने ठेकान हुन मुख हेर्न पाउँदिन कि भन्ने लाग्छ खास कान्छी विदेशीको खुट्टा मोल्दै बस्नु पर्यो दस कान्छी उसो त स्वदेशमा रहेर छटपटिनुको पूरा पनि खासै सानो त हुँदैन होला होस गर्नु आफ्नैसँग विचार पुर्याउनु होस गर्नु आफ्नैसँग विचार पुर्याउनु साथी संगी सधेरीको नाम कस्तो छ राजा ठिक्क छ कि धेरै थोरै दाम कस्तो छ राजा कोही आफ्नो छैन यहाँ कोही आफ्नो छैन यहाँ हराउँछु आफैभित्र कोही आफ्नो छैन यहाँ हराउँछु आफैभित्र मर्नलाग्दा पानीको नि लाग्दैन खै आशा विदेशीको खुट्टा मल्दै बस्नु पर्यो दाशा कता कता सुनेकी छु मान्छे जे कता कता सुनेकी छु मान्छे जाली छन् रे लुटपाट हुन्छ कि त ठाम कस्तो छ राजा ठिक्क सकी कि धेरै थोरै दाम कस्तो छ राजा हुन त आफ्नो गाउँ घरको जस्तो कहाँ हुन्छ र विदेशमा आँटो पिठो मेला पर्म गाउँ घरको जस्तो यहाँ आँटो पिठो मेला पर्म गाउँ घरको जस्तो यहाँ कटै भन्दै मायामानीन कहिले बास कान्छी विदेशीको खुट्टा मोल्दै बस्नु पर्यो खान्थ्यौ गुन्द्रुक ढिँडो मानेर सधैँ खान्थ्यौ गुन्द्रुक ढिँडो मिठो मानेर सधैँ ए साँच्चै सुन्नै भोले कि माम कस्तो छ राजा ठिक्क छ कि धेरै थोरै दाम कस्तो छ राजा अपने चूल्ह में पकड़ मीठो ढीड़ो मीठो हो वास्तव में विदेश को मीठो, मीठो, मीठो महंगों खाना भावना मंतिम जवाब में छू मिठो चोखो आधा पेट घरकै यादले सताउँछ मिठो चोखो आधा पेट घरकै यादले सताउँछ जसो तसो माग्दै राखेँ एकमुटी विदेशीको खुट्टा मोल्दै बस्नु पर्यो दाँसो कान्छी छैन हातमुख जोर्न पुर्याएको छु घाँस विदेशीको खुट्टा मोल्दै बस्नु पर्यो दाँसो वास्तवमा पनि हो आजभोलि धेरै प्रचलन पनि राखेको अवस्था छ विदेशी विदेश जाने विदेश जाने भन्ने युवाहरू धेरैजना चाहिँ विदेश जानु तर्फ लागिराखेको अवस्था पनि छ आफ्नै गाउँ आफ्नै परिवेशलाई भुलेर चाहिँ विदेशतिर लागिराखेका छन् त्यो बाध्यता हुनसक्छ हामी सबैजना गरिबै छौँ गरिबले चेपेपछि अब आर्थिक अवस्था कमजोर भएपछि हामी विदेश जान्छौँ र हाम्रो कृष्णजी पनि एकैछिन विदेश पुग्नु भएको थियो विदेशका कुराहरू भएको छ यहाँनिर र रा। हामीले पनि थाहा पाउन सक्छौँ त्यो पीडा कस्तो हुन्छ कस्तो खालको पीडा छ त्यही पीडालाई पोखिएको यो सवाल सुनिराख्नु भएको छ र हामी अर्को सवाल जवाबतिर पनि लाग्ने कोसिस हाम्रो रहनेछ सबै भ्याइसम्म आज हामी धेरै सवाल जवाब उहाँहरू दुवैजनाको सुन्नेछौँ र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा र दस बजेर 40 मिनट गइसकेको अवस्था रहेको छ हामी केही समय मात्र उहाँहरूको शुन। सवाल जवाफलाई सुन्नेछौँ अर्को सवाल जवाफतिर लागौँ अब फेरि हामी हुन्छ यहाँ निर् यहाँ निर्दोहरूले हार्नै पर्छ फुच्ची म हारेरै बाँचिरहेछु यहाँ निर्दोहरूले हार्नै पर्छ फुच्ची म हारेरै बाँचिरहेछु दुःखमा कट्टै भन्ने कोही पाउँदिनँ आँसु झारेरै बाँचिरहेछु यहाँ निर्दोहरूले हार्नै पर्छ फुच्ची म हारेरै बाँचिरहचार छैन कृष्ण उठ हारे पछि जित्नै पर्छ तिमीले अह लाचार छैन कृष्ण उठ हारेपछि जित्नै पर्छ तिमीले बाहिर होइन भित्रभित्रै आँसु झारेपछि जित्नै पर्छ तिमीले बाहिर होइन भित्रभित्रै आँसु झारेपछि जित्नै पर्छ तिमीले निकै मार्मिक जवाब दिनुभएको छ म फेरि सवाल लाग्छु गल्ती माया गर्नेकै देखियो गल्ती माया गर्नेकै गल्ती माया गर्नेकै देखियो छुट्याइदियो समाजले गल्ती माया गर्नेकै देखियो छुट्टाइदियो समाजले अब तिमीसँग भेट होला नहोला मन मारेरै बाँचिरहेको छु यहाँ मृदुहरूले हार्नै पर्छ फुच्ची म हारेरै बाँचिरह मिल्दैन कसरी नजिक हुन्छ उहाँहरू दुवैजना हेर्दै जाउँ गल्तीले होइन समाजको आहारिसले छुट्टिनु पर्यो हामी गलती है समाज को आहारिश छुट्टि पर्य हमी भेट अवश्य होने मन मर पी जितने तिमी लाचार छन कृष्ण उठ हर पीछे जितने तिमी सवाल लग कमजोरी मेरे ही हो रे कमजोरी मेरै हो रे जातबाटै खसाइदिए प्रभुले आज कमजोरी मेरै हो रे जातबाटै खसाइदिए प्रभुले आज तिमी त कुल कि त्यसो त पानी बारेरै बाँचिरहेछु यहाँ निर्दोहरूले हार्नै पर्छ फुच्ची म हारेरै बाँचिरहेछु को ठुलो यहाँ कुन प्रभुले बनायो जात को ठुलो को सानो यहाँ कुन प्रभुले बनायो जात त्यसै भन्छौ भने मसँग पानी बारेपछि जित्नै पर्छ तिमीले अह लाचार छैन कृष्ण उठ आरेपछि जित्नै पर्छ तिमीले न त खाने घाँस मिल्छ न त खाने घाँस मिल्छ मर्दा जल्ने घाटै फरक mm -hmm. न त खाने घाँस मिल्छ मर्दा जल्ने घाटै फरक तिम्रो त्यत्रो महल छ म झुप्रो टालेरै बाँचिरहेछु यहाँ निर्दोषहरूले हार्नै पर्छ खुच्ची म हारेरै बाँचिरहेछु मरि लानु के नै छ र आटो पिठो बाँडी चुँडी खाउला मरिलानु के नै छ र आटो पिठो बाँडी चुँडी खाउला महलको लोभ नगर झुप्रो टालेपछि जित्नै पर्छ तिमीले अह लाचार छैन कृष्ण उठ हारेपछि जित्नै पर्छ तिमीले वास्तवमा समाजले मान्दैन मैले हरसम्म ढाक्ने वस्त्र अनि भोक भोकी आधा पेटमा हरसम्म ढाक्ने वस्त्र अनि भोक भोकी आधा पेटमा तिम्रो यादमा तडपिएर आखिर दिन टाढेरै बाँचिरहेछु यहाँ निर्दोषहरूले हार्ने पर्चाफुची म हारेरै बाँचिरहेछु दुःखमा कटै भन्ने कोही पाउँदिनँ आँसु झरेरै बाँचिरहेछु म पनि अन्तिम जवाफ यसरी दिन्छु उहाँलाई सम्झिराख नाङ्गै आएका थियौ नाङ्गै जाने हो जाँदा पनि हो सम्झिराख नाङ्गै आएका थियौ नाङ्गै जाने हो जाँदा माया माधम्य शक्ति हुन्छ यादमा दिन टारेपछि जित्नै पर्छ तिमीले अह लाचार छैन कृष्ण उठ आरेपछि जित्नै पर्छ तिमीले बाहिर होइन भित्र भित्रै आँसु जारेपछि जित्नै पर्छ तिमीले वास्तव पनि हो अब यस्तो खालको कुराहरू हुनसक्छ माया प्रेम भएपछि त्यो अलिकति टाढा पुग्दा अलिकति पिछडिहेँदा त्यो मायालाई छोडेर अलिकति पर जाँदा हामीले यस्तो खालको अब अनुभव हुनसक्छ अवश्य पनि र हामी अन्तिम अन्तिमतिर पनि छौँ अब भने हामी एकैछिन मात्रै सवाल जवाब गर्न सक्छौँ एउटा भ्याइसम्म हामी एउटा सवाल जवाब गरौँ अब र अर्को सवाल जवाफतिर जाउँ अब फेरि एकदम फटाफट समयलाई मध्यनजर गरेर फटाफट हामी सवाल जवाफतिर नै लागौँ यहाँनिर सवाल म राख्छु म धमिलिएको डोबहरूतर्फ नै अगाडि बढ्यौँ यति बेला सुरु पनि मिलेका डोहरूबाटै गरेका थियौँ अन्तिम पनि यसबाटै गर्न चाह्यौँ सवाल म फटाफट सुरु गर्छु यसरी मलाई लिन सात समुद्र काटेर आऊ सानो मलाई लिन सात समुद्र काटेर बाबाआमा सङ्घासिष मागेर आऊ सानो मलाई लिन सात समुद्र काटेर रा रामकृष्णजी आउनु पर्खेर चाहिँ बस्नु होला है त तिम्रो लागि हजार खुसी छोडेर आएँ म <कती>। तिम्रो लागि हजार खुसी छोडेर आए म सङ्घर्षका कयौँ जङ्गार तोडेर आएँ तिम्रो लागि हजार खुसी छोडेर आएँ म कुरो मिला जस्तो म दोस्रो सवाल राख्छु मनभित्र सङ्घलिएका रहरहरू धेरै होलान् मनभित्र सङ्घलिएका रहरहरू धेरै होलान् ती रहरहरू बटुलेर साँचेर आऊ सानो मलाई लिन साग समुद्र काटेर आऊ सानो जवाफ राखिहाल्छु नछुट्टिने हाम्रो साथ खाएका ती कसमहरू नछुट्टिने हाम्रो साथ खाएका ती कसमहरू मनका आशा रहरहरू सबै जोडेर आएँ म तिम्रो लागि हजार खुसी छडेर आएँ म पुरै रित्तो रित्तो छु म पुरै रित्तो रित्तो छु खाली खाली छु उस्तै झन् हुन्छ भन्छौ भने न्यानो माया छानेर आउँछ मलाई लिन सक्छौँ तिम्रो इच्छा हृदयको प्यास मेट्न अब तिम्रो इच्छा हृदयको प्यास मेट्न अब मुटुभरि साँचो माया भरेर आएँ म तिम्रो लागि हजार खुसी छ आएँ म आँखी गर्ने धेरै होला तिम्रो गर्ने धेरै होलान् तिम्रो मेरो सानो, दैव पनि दुश्मन काी नि तिम्रो लागि हजार खुसी छ मेरो <Grace> त्यो चाँद पनि रिसाउन सक्छ हामी एक हुँदा त्यो प्रेमिल उमङ्गमनको साटेर आऊ सानो मलाई लिन साग समुद्र काटेर बाबामा सङ्घाशेष मागेर अन्तिम जवाब छ रिसाउला चाँद भो जुन घामका कुरा छाड रिसाउला चाँद भो जुन घामका कुरा छाड़ा, हृदयमा तिम्रो तस्विर कोरेर आएम तिम्रो लागि हजार खुसी छोडेर आएँ म सङ्घर्षका कैयौँ जङ्गाल तोडेर आएम वास्तव पनि हो र सङ्घर्ष गरेर चाहिँ अगाडि बढ्यौँ भने त्यो मायाप्रतिलाई कुनै डाँडाले पनि छेक्ने छैन हामी यो आशा गरौँ तपाईँहरूको यो जोडी चाहिँ अवश्य पनि मिलोस् हाम्रो शुभकामना तपाईँहरू दुवैजनाले यो सवाल लागि है त कार्यक्रमको अन्त्यमा छौँ अन्त्यमा दिपेन्द्र भाइले दिपेन्द्रले चाहिँ यस्तो सोध्या भए हामी दुवैजनाले यस्तो भन्थ्यौँ यस्तो खालको क्वेसन गर्नुभएको भने भए यस्तो कुरा गर्थ्यौँ भन्ने केही प्रश्न छ भने केही भनाइहरू छ भने राख्न सक्नुहुनेछ यो बेला फुचिका डोहरूलाई सम्झिएर हामीलाई यहाँसम्म निमन्त्रणा गरिदिनु भयो त्यसको लागि त एफएम स्टेसन परिवार सम्पूर्णलाई धन्यवाद र विशेष तपाईँलाई पनि धन्यवाद दिन चाहन्छौँ हामी हजुर वास्तवमा आज नेपाली गजल इतिहासमा नौलो प्रस्तुति धमिलिएका डोभेहरूलाई रेडियो अर्पणमा स्थान दिनुभयो त्यसको लागि हामी हृदयदेखि नै आभार प्रकट गर्दछौँ रेडियो स्टेसन परिवार र हजुरहरूलाई पनि हुन्छ कार्यक्रममा आइदिनु भयो हाम्रो निम्तलाई स्वीकार चाहिँ यहाँसम्म आइदिनु भयो तपाईँहरूको यो धमिलिएका डोभरहरूले अझै स्थान पाउँदै जाओस् अझै लक्ष्यमा प्राप्त भएको होस् तपाईँहरू लक्ष्यमा पुग्नु सकेको यो साहित्यतर्फ अगाडि बढिराख्नु भएको छ कलम चलाइराख्नु भएको छ यो साहित्यले चाहिँ सधैँभर तपाईँहरूलाई पाइराखौँ हाम्रो शुभकामना तपाईँहरू दुवैजनालाई सधैँभरि यस्तै यस्तै रचनाहरूको साथमा अगाडि बढ्नु होला दुवैजनालाई फेरि पनि एकपटक शुभकामना दिँदै बिदा हुन्छ नमस्ते नमस्कार आजको जना सँगसँगै अब हामी विदावादी गर्नको लागि आइसकेका छौँ र हामी कार्यक्रमको अन्त अन्ततिर पनि छौँ तपाईँले सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु र रेडियो अर्पण एक सय चार इन्टरनेटमा डब्लु डब्लु र डब्लु डब्लु डब्लु डट रेडियो अर्पण सबै सबैलाई धन्यवाद दिन चाहन्छु र प्रविधिमा रहेर मलाई साथ दिनुहुने प्राविधिक मित्र रिजनप्रति आभार प्रकट गर्दै आगामी दिनमा फेरि तपाईँहरूको रचनाको साथमा उपस्थित हुने बाँचोसहित म तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि छुट्टिन चाहन्छु हस्त साहित्य र सिर्जनाको सम्मान गरौँ नमस्कार